बड़ोमा आज पनि हामी विश्वका तीसभन्दा बढी भाषामा अनुवाद भइसकेको केन्सकुलनको पुस्तक जनाथन गलिबलका साहसिक कार्यहरूबाट जनाथन अर्थात जुजुमानका अनुभवहरू कथाका रूपमा सुन्छौं यी कथाहरूमा व्यक्त जुजुम्मानका अनुभवले हामीलाई बजार उद्यमशीलता र यससँग सम्बन्धित नीतिबारे बुझ्न मदत पुर्याउने विश्वास हामीले लिएका छौं तर जुजुमानका अनुभव सुन्नुअघि एउटा कासको काम भइरहेको किन गरिब के तल काखाइने पनि खोल्नेहरूले सधैँ पुँजीको अभाव भोग्नु पर्दैछ तर गएको पचास वर्षमा विश्वमा भएको आर्थिक विकास हेर्ने हो भने प्राकृतिक स्रोत साधन वा पुँजीको अभावले आर्थिक विकास नरोकिने रहेछ भनेर बुझ्न सकिन्छ मुख्य समस्या त बचत र लगानीको तालमेल नमिल्नु पो देखियो त उत्पादनका साधनहरूको परिचालन र अरू उद्यमशील प्रयासहरूमा बाधा पुर्याउने खालका खराब सामाजिक र आर्थिक चलनहरूको सबैभन्दा ठूला समस्या देखिएका छन् यसैले अब हामी मुलुकको आर्थिक विकास अनि उद्यमशीलताको प्रवर्धनका लागि सामाजिक र रा राजनैतिक संस्थागत व्यवस्थाहरूको आवश्यकताका बारेमा केही कुरा गर्छौं अनि यी व्यवस्थाहरूमा हुने भ्रष्टाचारले कसरी उद्यमीहरूलाई असर गर्दोरहेछ त भनेर चर्चा गर्छौ वरिष्ठ विकास अर्थशास्त्री लर्ड पीटर बौरका अनुसार आर्थिक उपलब्धि भनेको व्यक्तिगत सांस्कृतिक र राजनैतिक तत्त्वहरूमा तो मात्र नभई व्यक्तिगत योग्यता प्रवृत्ति प्रेरणा र मुलुकको सामाजिक र राजनैतिक संस्थाहरूमा भर पर्छ यसमा न्यायपालिका प्रशासन र प्रहरी जस्ता सरकारी गैरसरकारी अनौपचारिक र औपचारिक निकाय पनि पर्छन् आर्थिक विकासका लागि विशेष ज्ञान भएका जोखिम मोलेर लगानी गर्ने अनि नयाँ कुरा र पद्धतिको आविष्कार गर्ने व्यक्तिहरूबीच सहकार्य हुनु जरुरी छ आर्थिक विकास हुँदा यसले समाजमा रहेका उच्च बाल मृत्यु रोग भोक अशिक्षा असुविधा जस्ता समस्याबाट निकास पनि दिन्छ त्यसैले आर्थिक विकासका लागि यस्ता संस्थाहरूको स्तर मात्र नभई यी संस्थाहरू कति प्रभावकारी र निष्पक्ष ढङ्गले काम गर्छन् भन्ने कुराले पनि फरक पार्छ कतिपय नियमहरू त समयसँगै समाजमा आफै विकास हुँदै स्थापित हुँदै जान्छन् जस्तै चोर फटालाई विश्वास गर्नुहुन्न भन्ने कुनै नियम त छैन तर यो मान्यता समाजमा आफै स्थापित हुन्छ तर कतिपय नियम भने राजनैतिक प्रक्रियाबाट लागू गरिएको हुन्छ जस्तै चोरी डकैती गरेमा जेल चलान गरिन्छ बलात्कारीलाई कैद सजाय हुन्छ अनि जनताको जीवधन र सम्पत्तिको सुरक्षा प्रहरी प्रशासनले गर्नुपर्छ न्यायपालिका प्रशासन र प्रहरी पनि नियम लागू गर्ने निकाय हुन् सामान्य रूपमा कुनै सार्वजनिक स्थानमा भोजभत्तर मात्रै गर्नु परे पनि स्थानीय निकाय वा समूहको अनुमति लिनुपर्ने त यहाँलाई जानकारी नै होला यी संस्था वा निकायलाई वैधानिक रूपमा शक्तिको प्रयोग गर्ने अधिकार हुन्छ न्याय र समृद्धिका लागि यी संस्थाहरूले बिना कुनै डर आफ्नो काम गर्छ वा लागू गरिन्छन् सरकारका कारिन्दाहरूले यसलाई आफ्नो निजी लाभका लागि प्रयोग गर्दैनन् भन्ने कुरा सुनिश्चित हुनुपर्छ ती भए भ्रष्टाचारले आर्थिक स्वतन्त्रतामा पार्ने असरको चर्चा गरौं संस्थाहरूले कतिसम्म निजी सम्पत्ति राख्न पाउने स्वतन्त्रतापूर्वक तीनको प्रयोग कसरी गर्न पाउने र विधिको शासन कतिको निष्पक्ष र भरपर्दो छ भन्ने कुराको भ्रष्टाचारसँग गहिरो सम्बन्ध हुन्छ निजी आमदामी र सम्पत्तिको अपारदर्शिता भ्रष्टाचारको मुख्य कारकमध्ये एक हो अनि कतिपय अवस्थामा त भएका कानूनले पनि शक्तिमा रहेकाहरूलाई घोष लिन सहज हुने खालका हुन्छन् नोबेल पुरस्कार विजेता अमत्स्य सेनले आर्थिक विकासलाई स्वतन्त्रतासँग प्रत्यक्षरूपमा जोडेर व्याख्या गर्नुभएको छ वहाँका अनुसार सरकारी नियन्त्रण र नियमन खुकुलो पार्ने आर्थिक विकास गर्न सहयोग पुग्छ यसले भ्रष्टाचारमा पनि कमी ल्याउने विश्वास लिइएको छ निरङ्कुश शासन व्यवस्था भएका मुलुकमा शासकहरू सधैँ आफूहरूलाई प्राथमिकतामा राख्छन् अनि जनतालाई आफ्नै शक्ति र धन धनवृद्धि गर्न शोषण गर्न मिल्ने स्रोतका रूपमा हेर्छन् तर विश्वव्यापीकरणको लहर अहिले फैलिरहेको क्रममा व्यक्तिवादी विचारधारा पनि फैलिरहेको छ र संसारभरका मानिसहरू शक्तिशाली सम्भ्रान्तवर्गको स्वार्थलाई भ्रष्टाचारको रूपमा आक्रमण गरिरहेका छन् र उनीहरूको आवाज दबाउन गाह्रो बन्दै गइरहेको छ यस्तो बेलामा सरकारले पनि धेरै जनताको विश्वास जित्न सक्छ त्यति धेरै त्यो मुलुकमा आर्थिक विकासको सम्भावना बढ्छ असल शासन नीतिमा हुनुपर्ने गुणहरूबारेको चर्चा हामीले यो साता पनि जारी राख्यौं अगी बढौँका आउने अङ्कहरूमा पनि यसलाई निरन्तरता दिनेछौं अब लाग्छौ केन्स कुलनको पुस्तक जनथन गलिवलका साहसिक कार्यहरूबाट जुजुमानका स्वतन्त्र बजार यात्रा अनुभव जान्नतर्फ जुजुमान त्यो अनौठो शहरको बाटोमा उभिरहेका थिए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 ती महिलाले बडोधृष्टतापूर्वक जुजुमानतर्फ आँखा झिम्क्याउँदै र उनको करङमा आफ्नो कुहिनाले खोज्दै भनिन् उनी अगाडि भन्दै गइन् तर मैले तपाईलाई यस्तो कुरा दिनेछु जुन रकम वा तपाईले मप्रति गरेको सहयोगभन्दा हजारौँ गुणा बढी मूल्यको हुनेछ यो त्यतिकै सजिलो छ जतिको कुनै नयाँ व्यवसायमा पैसा लगानी गर्नु हो अहिले नै मेरो हातमा केही बिलहरू थमाइदिनुहोस् र तपाईँले बहुमूल्य सामानहरू किनका लागि मबाट सहयोग पाउनुहुनेछ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 हुनसक्छ तपाईँले आफ्नो छिमेकमा एक नया सडक वा पार्क नै बनाउने वा सम्भवत एउटा ठुलो भवनै निर्माण गर्ने इच्छा पनि राख्न सक्नुहुन्छ वा पक्नुस् जुजुमानले ती महिलाका हावादारी कुराहरूलाई रोक्न खोज्दै ठूलो स्वरमा भने मैले दिएँभन्दा बढी तपाईँले मलाई कसरी दिन सक्नुहुन्छ के तपाईँ त्यति धेरै धनी वा मनको ठुलो मान्छे हुनुहुन्छ म मा धनी <laughs> त्यस्तो होइन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 तर जब एउटा राजनीतिज्ञले आफ्नो खल्तीबाट भन्दा अरू जनताबाट लिएको रकम प्रयोग गर्छ त्यो एकदमै कानुनसम्मत हुन्छ यसैले तपाईँले विशेष उद्देश्यसहित मलाई दिने पैसा पनि गैर कानुनी हुन्छ जबसम्म तपाईँले त्यस्तो सहयोग एक अभियानलाई दिएको भनेर स्विकार्नुहुन्न टाउको हलाउँदै जुजुमानले भने, भने? आ, मेरो भनाइको मतलब हो भोट अथवा सहयोगका लागि कसैलाई घुस दिने काम त भ्रष्टाचार नै हो नि चाहे त्यो दिने वा लिने व्यक्ति जोसुकै होस्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 यदि तपाईले एउटा सार्वजनिक कार्यालयका लागि केही गर्नुभयो भने तपाईँ धेरै माथिसम्म पुग्न सक्नुहुन्छ यदि तपाईँ केही लचिलो भइदिनु भयो भने चुनावपछि मैले तपाईलाई मेरो कार्यालयमा राम्रो पद पनि दिन सक्छु अथवा तपाईँलाई योभन्दा पनि बढी अर्को केही कुराको चाहना पो छ कि जुजुमानले बल्ल तल्ल टाउको हल्लाएर ती महिलाको पाखुरामुनिबाट मडारिँदै उम्कने प्रयास गरे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 तर ललिताले उनलाई आफ्नो पकडमा राखेको राखे, राखे गरिन् अवश्य जोजोमानले भने तपाई र तपाईँका मित्रहरूसँग सबै कुरा प्रशस्तै छ तर तपाईँहरूले अरू मानिसको धन आफ्नो लागि भोट समर्थन र शक्तिकिर्न प्रयोग गर्दा उनीहरूको मन ढुक्दैन त मासुकको डल्लो जस्तै दुई चिउडे बङ्गारा उठाउँदै बडो घमण्डका साथ उनले भनिन् मैले उनीहरूले राखेको चासोको बारेमा सुनेकी छु त्यसकारण म सुधारको सन्दर्भमा नेता नै भएकी छु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 अँ एकजोर नयाँ कपडा टल्किने जुत्ता राम्रोसँग मिलेको कपाल र असल श्रीमती त्यसपछि अवसरहरूको त सीमा नै हुँदैन त्यति ते बेरा ललिताको ध्यान सडकको बन्द कारखानामा नैराश्यतापूर्वक हेरिरहेका एक हुल कामदारमाथि पर्न गयो त्यसपछि उनको जुजुमानप्रतिको चासो एक्कासी हरायो र उनी तुरन्तै अर्को ताजा शिकारको खोजीमा जाइ लागिन्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 त्यसपछि उनी बिस्तारै तलको सडक लागिन् र अदृश्य भइन् जुजुमानले त्यो बिरानो सहरमा गरिरहेको अनुभव तपाईँले आफ्नै समाज अनि सहरमा गरेका अनुभवहरूभन्दा त्यति फरक नहोला जुजुमानको स्वतन्त्र बजार यात्रा अनुभव आजलाई भने यति नै त्यो बिरानो टापुमा जुजुमानको थप यात्रा हामी आउने अंकमा प्रस्तुत गर्नेछौको अन्त्यमा हामी आएका छौ समी फाउन्डेशनको सहकार्यमा हामीले यो स्तम्भ तयार पारेका हौ भोलि कार्यक्रम सेवामा रोटरीमा अघि बढौंको अर्को अङ्क लिएर हामी फेरि बारे थप जानकारी र कार्यक्रमका पहिलेका अङ्कहरू तपाईँ डब्लूडब्लूडब्ल्यू डट फेसबुक डट कम फोरवर्ड स्ल्यास अघि बढाउमा हेर्न सक्नुहुन्छ